तर भएका नियम कानुनमा बाँधिएर काम गर्ने अनि फेरि त्यही अनुसार आफ्नो जीवन अगाडि बढाउने ताखिर हामी सबैले हो नि होइन र कार्यक्रममा आज हामी हाम्रो मुलुकमा कुनै पनि व्यवसाय दर्ता गर्दा हुने झन्झट र त्यो झन्झटले कुनै पनि उद्यमीलाई कस्तो असर पार्छ त भन्ने बारेमा कुराकानी गर्छौँ नागरिक उड्डयन प्राधिकरणमा गएको तेत्तीस वर्षदेखि काम गरिरहनुभएका अहिलेका उप प्रबन्धक मूलसँग उहाँसँग हामी हाम्रो मुलुकमा व्यवसाय गर्दाखेरिको झन्झट के कारणले आएको हो त भन्ने बारेमा केलाउने प्रयास गर्छौँ तर कुराकानीतर्फ जानुभन्दा अगाडि व्यवसाय दर्ता गर्दाको झन्झटले उद्यमीलाई कसरी पिरोल्दोरहेछ त बारेमा बुद्धिमान मामा र जिज्ञासु भान्जी बीचको छलफल गर्छौँ एक्लै आउनु भएछ अलिक सास्तामै झम्ट्याए नि <laughs> तिम्रो दाई र बुवा भोलि मात्र फर्कने खबर तिम्रो आमालाई पुर्याउनु आएको हो के भान्जी म किन र मामा काम भएन र के खाएर हुनु नि यति छिट्टै काम यो ट्राभल एजेन्सी दर्ता गर्ने काम भनेको त निकै गाह्रो पो हुने रहेछ त हौ तिम्रो दाईले एकदमै दुःख पायो किन र मामा के भयो आज लो लो लो लो के रुला रुला जस्तो गरे कि नि अब के गर्ने त यस्तै हो अब ट्राभल एजेन्सी दर्ता गर्ने त था, एक ठाउँबाट अर्को ठाउँ अर्को ठाउँबाट अर्को ठाउँ अर्को ठाउँबाट अर्को ठाउँ फेरि कति ठाउँ हो कति ठाउँ गर्दा गर्दै बिचरा तर पनि काम भएन हेर न अरू एक दुई दिन लाग्छ अरे अझ कति झमेलाहरू बाँकी नै छन् होला विचार त्यही त भनेको यो काम व्यवसाय दर्ता गर्नु भनेको त बिरालोको घाँटीमा घन्टी झुन्डाउनु लागे जस्तो रहेछ किन र मामा अब किन नि हेर न पहिले त नेपाल पर्यटन बोर्ड त्यसपछि रजिस्टरको कार्यालय अनि कर कार्यालय धायो त्यति मात्रै हो र साना र मजौला व्यवसाय दर्ता गर्नुपर्ने यताबाट स्वीकृति लिनुपर्ने उताबाट स्वीकृति लिनुपर्ने ओहो हो के हो के हो, हो, हो? तर मामा यसमा के झमेला हो त बिरालो खै घन्टी खै ल ल होइन के भन्छ हो तिमी यो अचम्मै गर्न थाल्यो तिमीले पनि यता सुन्नु न मामा नेपाल पर्यटन बोर्ड र रजिस्ट्रारको कार्यालयमा नि आफ्नो व्यवसाय दर्ता गर्नु त आवश्यक छ नि अब नाफा कमाउने व्यवसाय भएपछि यति त गर्नै पर्यो नि होइन कमाउन थालेपछि सरकारलाई कर पनि तिर्नै परे नि कुरा त गर्छौ है कहिले काहीँ भान्जी पनि तर मैले नबुझेको कुरा निना तथा मजुला व्यवसायमा चाहिँ किन आफ्नो व्यवसाय दर्ता गर्नु परेको क्या मैले बुझे अनुसार त यो घरमै गर्ने व्यवसाय होइन र कारखाना खोल्न लाग्यो हो र होइन के भन्छौ भान्जी तिमी साना तथा मौजला व्यवसाय कार्यालयबाट स्वीकृति लिन किन जरुरी छ भने नि भान्जी सबै कार्यालयहरूले आफ्नो दर्ता प्रक्रिया अनि आफ्नै आफ्नै खालका फरक फरक नियमहरू हुन्छन् ए अनि कर सम्बन्धी पनि विभिन्न प्रक्रिया हुन्छ कि उम... सुन सुन सुन त्यसैले यसो हेर्दा त सबै कार्यले गर्ने काम एक अर्कासँग सम्बन्धित भए पनि प्रक्रियागत रूपमा भिन्न छ के फेरि यी कार्यालयहरू एकै ठाउँमा पनि त छैनन् नि यसैले पनि एक ठाउँबाट अर्को ठाउँमा धाउँदा धाउदा व्यवसायहरू हैरानी सबै कार्यालयहरू एकै ठाउँमा भएको भए त कति सजिलो हुन्थ्यो होला हाम्रा बाह्र दाईले यति दुःख पाउनु नै पर्दैन थियो होला क्या हो त नि भान्जी फेरि आजभोलि त अनलाइनबाटै काम गर्ने बनाइदिए त कर्मचारीलाई नि सजिलो हुन्थ्यो नि आजकल त को नतिजा त अनलाइनमा हेर्न मिल्छ भान्जीको दिमाग र आइडिया चाहिँ खुब गति छ है तिमीले भनेको सबै कुरालाई एउटै शब्दले बुझाउँछ एकद्वार प्रणाली एउटा होइन तिनवटा रहेछ एकद्वार प्रणाली त ख्याल नगर है भान्जी ल ल तर मामा यो एकद्वार प्रणाली भनेको चाहिँ के हो नि फेरी? सबै काम एकै ठाउँबाट हुने प्रणाली हो के जसले गर्दा व्यवसायले एउटी कामका लागि दस थरी सरकारी कार्यालय धाउनु नपरोस् अनि यसले नि समय श्रम पैसाको बचत हुन्छ के? ए नि औन, भान्जी अहिले कम्पनी रजिस्टर कार्यालयले अनलाइन कम्पनी दर्ता प्रक्रिया अघि बढाएको छ अरे नि त लो मामा, हाम्रा पाये, पाये, मामा, हाम्रा दाइले अब अरुका दाइले अरूका दाईले व्यवसाय दर्ता गर्दाको झन्झटले गर्दाखेरि उद्यमीले कसरी दुःख पाउँछन् त यसबारेमा बुद्धिमान मामा र जिज्ञासु भान्जी बीचको छलफलपछि अब हामी लाग्छौं कुराकानीतर्फ नागरिक उड्डयन प्राधिकरणमा अहिले उप प्रबन्धकको पदमा कार्यरत सुनिल मूलसँग हामीले कुराकानी गरेका छौँ विश्व बैंकले 2013 मा तेह्रमा एउटा प्रतिवेदन सार्वजनिक गर्यो जस अन्तर्गत व्यवसाय गर्दाखेरिको झन्झटको आधारमा नेपाल एक सय स्थानमा रहेको छ एक सय गरिएको अध्ययनमा नेपाल एक सय स्थानमा रहेको हो साँच्चै भन्ने हो भने नेपालमा कुनै पनि व्यवसाय सुरु गर्दा हुने झन्झटको आधारमा नेपाल एक सय स्थानमा छ हामी कहाँ कुनै पनि व्यवसाय सुरु गर्दा सात किसिमका प्रक्रियाहरू पुरा गर्नुपर्ने हुन्छ जसका लागि उन्तिस दिन लाग्छ यसै गरेर व्यवसाय सुरु गर्दाखेरि विद्युत जडान गर्नको लागि पाँचवटा प्रक्रियाहरू पुरा गर्नुपर्ने हुन्छ जसको लागि सत्तरी दिन लाग्छ अनि यसै गरेर दर्ता प्रक्रियाको कुरा गर्ने हो भने तिनवटा प्रक्रियाहरू पुरा गर्नुपर्छ यसमा पाँच दिन लाग्छ एसरी हेर्ने हो भने नेपालमा व्यवसाय गर्नु साँच्चै नै झन्झटिलो छ तर यति हुँदाहुँदै पनि उद्यमशील व्यक्तिहरूले दिनहुँ नयाँ नयाँ व्यवसायहरू नया दर्ता गरि नै रहेका छन् नयाँ नयाँ कामहरू गरि नै रहेका छन् यसले गर्दाखेरि झन्झटहरू एकातिर त छँदैछन् गर्ने मान्छेहरूले काम गरि पनि रहेका छन् तर पनि सहज यदि हुने हो वातावरण भने अझ धेरै मानिसहरूले उत्पादनशील क्षेत्रमा लगानी गर्थे होला यही विषयमा आज हामीले नागरिक उधिकरण का उप्रबंधक मूल ने सबले हावी कर्मचारी तंत्र को विश्लेषण यिनीहरूको दायित्व सरकार र जनताको काम कारवाहीसँग सदा दत्तछिित्त रहने गर्दछ मेरो अनुभवमा कर्मचारीको तमाम नोकरी अवधिभित्र दुई भी प्रकारका अनुभवका निम्ति भोको रहेको देखिन्छ पहिलो ऊ सधैँ पदोन्नतिको आशामा रहन्छ भने दोस्रो ऊ सरकारी खर्चमा वैदेशिक भ्रमणका लागि हरदम लालायतको भोको रहन्छ यही भोक मेच्नकै निम्ति हरेक दिन कर्मचारीहरू प्रयत्नशील रहिआएका हुन्छन् खास में ये प्राप्तिको प्राप्ति को कारण में अर्थोपार्जन नहीं अग्र रूप में देखा पर्ने गदेगरी कर्मचारी तंत्र में तीन प्रकार का कर्मचारी देखा पर्ने पैलो प्रकार में कर्मचारी में केखा पर्च में भे ज्ञान अग निखाई नया नया विषय परिमाजिता में आधारित भर चुनौतीसंगमनागरी असल व्यवस्थापन का हरदम प्रयत्नशील रह दोस्रो प्रकारका कर्मचारीहरू आफूलाई केही प्राप्ति हुने वा आफ्नाका लागि केही फाइदा हुने भएमा जस्तो जस्तोसुकै काम कारवाही गर्न पनि पछि नपर्ने खालका कर्मचारीहरूको हिस्सा पाँच प्रतिशतको हाराहारीमा रहेको पाउँछौँ तेस्रो तथा अन्तिम वर्गका कर्मचारीहरू निष्क्रिय वर्ग अन्तर्गत पर्दछन् करिब पैँतालिस प्रतिशतको हिस्सामा रहेको यस वर्गका कर्मचारीहरू समग्र कर्मचारी तन्त्रमा फाइदाजनक नदेखे तापनि बेफाइदाजनक पनि देखिँदैन येस बर्ग का को आम दारना गर्दा बेकारमा बोसेर, काम कर्मचारी मोल जीव हजर जो विशेष तीन कि कर्मचारी हमी कहा कर्मचारी वर्मचारी बढ़ी रह आ, राम्रा खालका तुलनात्मक रूपले राम्रा खालका कर्मचारीहरूको सङ्ख्या बढी देखिन्छ तापनि अहिलेको परिस्थितिमा यिनीहरू अलिकति ओझेलमा परिरहेको देखा परेको हामी चाहिँ देख्न सक्छौँ तर संख्यालाई यदि आधार बनाएर हेर्ने हो भने असल खालका जनतालाई पुर्याउनु पर्ने सेवा उपलब्धहरूको पर हामी पाउँछौँ त्यसो भए अरू अरू कुरालाई छोडेर अब आज हामी यो व्यवसाय सुरु गर्दाखेरि कुनै पनि उद्यमीले भोग्नुपर्ने जुन समस्याहरू छ यसैमा नै फर्काउँदाखेरि कुनै पनि व्यवसाय सुरु गर्नलाई उद्यमीले धेरै जटिलताहरूलाई पार गर्नु त्यस्ता मुलुकहरूको सूचीमा राखिन्छ यो किन भयो त यदि कर्मचारीहरू यति दत्तचित भएर जनता को सेवामा लाग्छन् वा लागिरहेका छन् यो समस्या किन देखा पर्यो त एकदम एकदम यहाँले सही भन्नुभयो तर यसमा के छ त भन्दाखेरि जुन हाम्रो विद्यमान एन नियमहरू छन् यसलाई पूर्ण पालना नहुनु एकातर्फ त्यो देखिन्छ भने कर्मचारीहरूको मनस्थितिहरू पनि अलिकति चाहिँ बेला बफटहरू परिवर्तन हुने आदि इत्यादि कारणहरू हुन सक्छन् तर मलाई यहाँनिर चाहिँ मैले यहाँको प्रश्नकोमा मैले भन्नु पर्दाखेरि जुन खालको अफिसको व्यवस्थापन सेवाग्राहीलाई पुर्याउनु पर्ने जुन खालको एउटा चाहिँ सिस्टमहरू बनाइएको हुन्छ त्यो वास्तवमा चाहिँ एनडिएमको कापीको पानाभित्र मात्रै सीमित भएको देखिन्छ तर व्यवहारमा त्यसलाई थे चाहिँ उतारेको चाहिँ त्यति पाउँदैन जसलाई हामीले चाहिँ चिनेर यदि कुरा गर्नु पर्दाखेरि एउटा सानो इक्जाम्पल दिन सक्छौँ कुनै पनि व्यवसायिक काम गर्ने एउटा व्यक्तिले सुरुमा उसले दर्ता प्रक्रियामा चाहिँ प्रवेश गर्नुपर्ने हुन्छ त्यो व्यवसाय दर्ता गर्न जाने बेलामा सुरु केहीबाट सुरु हुन्छ कि दर्ता गर्ने सिस्टममा नेपालमा रहेका अधिकांश कार्यालयहरूमा दर्ता गर्ने भनेको घोसरा दर्ता भनिन्छ जसलाई मूल दर्ता पनि भन्ने गरिन्छ मूल दर्तामा दर्ता, दर्ता गर्ने परिपाटीले गर्दा यस्तो खालको विचलनहरू आएको देखिन्छ जसलाई हामीले चाहिँ सोझै कुन शाखामा कुन शाखा अन्तर्गतको कहाँ के काम हो त्यही शाखामा गएर दर्ता गर्ने परिपाटी यदि हामीले चाहिँ चलाउन सक्यौँ भने यो समय पनि विलम्ब नहुने हो भने काम पनि छिटो छरिटो हुन पुग्यो तर हामी मूल दर्तामा अनावश्यक रूपमा भिडभाड हुने गरेर दर्ता हुन पुग्ने र त्यो दर्ता भएको कागजात सम्बन्धित ठाउँमा भोलिपल्ट मात्रै पुग्ने र भोलिपल्ट पुल काम सुरू भो कई समय में एटा अधिकारी मै यदि कुछ कार कारण कार्य काम चाहे फिर अर्क दिन सर्ने यो परंपरा फिर हमी काम में झिलासुस्ती यो जुन रोच अनुरूपको प्राप्त गर्न नसकेको हो हजुर प्रक्रियाको कुरा गर्ने हो भने नि मुलज्यू प्रक्रिया त धेरै रहेन छन् जस्तै सातवटा जति मात्रै प्रक्रियाहरू पार गर्नुपर्ने रहेछ कुनै पनि व्यवसाय दर्ता गर्दा तर ती सात प्रक्रिया पार गर्नको लागि झन्डै झन्डै एक महिना लाग्दो रहेछ उन्तिस दिन भनेपछि यो सातवटा मात्रै प्रक्रिया पार गर्नको लागि उन्तिस दिन लाग्नु त यसलाई के भन्ने अब एकदमै सही भन्नुभयो वास्तवमा चाहिँ मैले भर्खरै भनिएका कुराहरू अन्तर्गतकै म फेरि प्रवेश गर्न चाहन्छु त्यो सात दिन यसो समय विलम्ब लाग्नुको एउटा कारण के छ भन्दाखेरि त्यो सम्बन्धित व्यक्तिले पनि त्यसको बारेमा पर्याप्त ज्ञान चाहिँ प्राप्त गर्न नसक्नु र त्यो कार्यालयबाट पनि यसका लागि चाहिने आवश्यक डकुमेन्ट सरसल्लाहहरू चाहिँ सहज र सरल रूपमा चाहिँ ऊप्रति चाहिँ एउटा चाहिँ प्रभाव नहुनु आदि इत्यादि कारणले गर्दाखेरि पनि समय विलम्ब हुन देख हुन जाने गरेको देखिन्छ जसका लागि एउटा उपाय चाहिँ हामी अवलम्बन गर्न सक्छौँ हरेक कार्यालयमा एउटा जनसम्पर्क शाखा भन्ने एउटा हुनु नितान्त आवश्यक छ त्यो जनस जनसम्पर्क शाखाले को काम भनेको कुनै पनि टेस्टो संस्था दर्ता गर्न आउने सेवाग्राहीहरूलाई चाहिँ सहज से। सरल रूपमा सबै कुराहरू सिकाइदिने निवेदन लेख्न नजान्नेलाई निवेदन नि रूपमा लेखिदिने त्यो ख्यालदेखि लिएर आवश्यक हुने अन्य कागजातहरू त्यही कार्यालयबाटै उपलब्ध गराइदिने यदि त्यसो गर्ने हो भने मलाई लाग्छ त्यो समय चाहिँ लामो प्रक्रिया अन्तर्गत पर्ने देखिँदैन तर विडम्बनाको कुरो यहाँलाई म एउटा कुरा सेयर गरौँ नेपालमा कुनै पनि कार्यालयमा त्यस्तो जन सम्पर्क शाखा अधिकांश ठाउँमा त खोलिएको देखिन्छ तर एउटा बोर्ड मात्र छुन्डिएको हुन्छ त्यहाँ कर्मचारी बस्दै बस्दैन ल्याउन हमीले भने परि लिया सक्यपनी कई काम कारो छो होने कु में हम विश्वास लग यहाँले अघि एक ठाउँमा औल्याउनु भएको थियो कि जो व्यक्ति यो काम गर्न सरकारी कार्यालय वा दफ्तर जान्छन् ती व्यक्तिले पनि जति ज्ञान हासिल गरेर जानुपर्ने हो त्यति ज्ञान हासिल नगरिकन नै ल त्यहीँ गएर बुझौँ भन्ने हिसाबले पनि गएको पाउँछौँ यहाँले अघि यो कुरा औँलाउनु भयो यो मानिसहरूलाई यसरी जान्नुपर्ने कुराहरू जुन साधारण कुराहरू त्यो सबै जान्ने बनाउनलाई चाहिँ के गर्ने त कसरी जान्छन् कसरी थाहा पाउँछन् के गर्नुपर्छ के कुरा थाहा भनेर सबभन्दा पहिलो कुरा हरेक मानिसहरू चाहिँ आफैमा पूर्ण हुन सक्दैन यो त हामीले बुझेकै कुरा हो कसैले कुनै पनि कुराको त्यसलाई चाहिँ सिकाइदिएपछि उसले सिक्ने हो कर्मचारी पनि यसै अन्तर्गत पर्छ भने त्यो व्यवसाय गर्नेहरू पनि यही पङ्क्तिमै हुन पुग्छन् त्यसैले गर्दाखेरि त्यो जुन कामका लागि त्यो जान्दैछ त्यसको जान लागि चाहिँ आवश्यक हुने जे जति ज्ञानहरूको प्रभाव चाहिँ त्यो कार्यालयले चाहिँ उपलब्ध गराइदिनुपर्छ यदि उपलब्ध गराउन नसक्ने अवस्था भएमा त्यसका लागि कुनै पनि सूचनामा अथवा कुनै जानकारी बोर्डमा त्यसका लागि यदि ट्रास गरिदिने हो भने पनि त्यो जानकारी प्राप्त गरेर कामहरू सरल र सहज चाहिँ बनाउन सकिन्छ चा। तर एउटा कुरो चाहिँ यहाँनिर चाहिँ मलाई भन्न के मन लागेको छ भने नेपालमा रहेका अधिकांश कार्यालयहरूमा चाहिँ सरकारी कार्यालयहरूको विभिन्न ओढामा रही जनताको सेवा गर्न बसेका अधिकांश कर्मचारीहरूको सर्वप्रथम बोलीमै सुधार हुनुपर्ने जरुरी देखिन्छ यो कुरा चाहिँ वास्तवमा आम जनताले गुनासो पनि गरिआएको चाहिँ हामी चाहिँ सुन्छौँ वास्तवमा यसलाई हेर्दा स्वीकार गर्नुपर्ने स्थिति चाहिँ छ अधिकांश कार्यालयमा सेवा लिन जानेहरूका कागजारहरू हेरी नियमानुसार मिलाइदिने त कता कता यसको जानकारीसम्म पनि लिन कर्मचारीको रुखो बोली र टिटो जवाफले सेवाग्राही आक्रान्त बनिरहेको हामी चाहिँ वास्तवमा पाउँछौँ यस्तो स्थितिमा हरेक कार्यालयमा एक अनिवार्य जनसम्पर्क शाखा चाहिँ यदि हामीले खडा गरेर त्यस्तो ठाउँमा यस्तो खालको सेवा हामीले उपलब्ध गराउन सक्यौँ भने मलाई लाग्छ हजुर अब यहाँले भन्नुभएका अघिका कुराहरू र अहिले भर्खरै भन्नुभएका कुराहरू सबै एकै ठाउँमा राखेर यदि सोच्ने हो भने यो जुन एकद्वार प्रणाली भनेर भन्छौ नि हामी एकै ठाउँबाट सबै काम हुने भयो भने मान्छेहरू अल्ल मल्ल यता जाने उता जाने कहाँ जाने यो कुराहरूबाट पनि त मुक्त हुन सक्छन् नि त होइन यसतर्फ कुनै प्रक्रिया अगाडि बढेको यहाँलाई अहिलेसम्म कुनै जानकारी छ हजुर हजुर आ, यो एकद्वार प्रणालीको कन्सेप्ट वास्तवमै भन्ने हो भने त असाध्यै राम्रो एउटा कन्सेप्ट हो तर एकद्वार प्रणालीलाई हामीले चाहिँ अवलम्बन गर्ने कसरी छ जस्तै एकद्वार प्रणाली गर्नु लागि विकेन्द्रित अनुसारले अब अधिकार प्रत्याजनहरू कुन तहलाई के कति दिने त्यसमा थर पर्ने हुन्छ होइन तर अधिकांश हामीका चाहिँ केन्द्रीकृत चाहिँ सिस्टमहरू बढी छन् अधिकार प्रत्यार्जन गर्ने परिपाटीमै परि परिमार्जित र पुनरावलोकन हुनुपर्ने आवश्यकता मलाई लाग्छ अनि त्यसपछि मात्रै यो एकद्वार प्रणालीले राखेका कन्सेप्टहरू हामीले चाहिँ प्राप्त गर्न सक्छौँ अब मलाई मलाई मला मला लागेको चाहिँ सबभन्दा यदि एकद्वार प्रणालीलाई हामीले चाहिँ यसलाई यही अनुसारले यदि चाहिँ राम्रो बनाउने हो भने एउटा अर्को उपाय पनि हामी चाहिँ गर्न सक्छौँ कुनै पनि गुनासो पुष्टिका सिस्टम उड़यन प्राधिकरण का उप प्रबंधक सुनील मूल संगटर विश्लेषण करने प्रयास कर यो सँगै अघि बढौँको आजको अंकको हामी अन्त्यमा आएका छौँ समृद्धि फाउन्डेसनको सहकार्यमा यो स्तम्भ तयार पारेका हौँ भोलि कार्यक्रम सेवामा रोटरीको अर्को अङ्क लिएर हामी फेरि आउनेछौँ कार्यक्रमबारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू डब्लुडब्लुडब्लु डट फेसबुक सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ